निर्णयहरू सीमान्तमा गरिन्छन् हामी आफ्ना स्रोतहरूबाट यथा सक्यो धेरै फाइदा लिन चाहन्छौँ भने सीमान्त लागतभन्दा सीमान्त लाभ बढी हुने विकल्प रोज्नुपर्छ हाम्रा स्रोतहरूबाट सकेसम्म धेरै फाइदा लिने हो भने लागतभन्दा बढी फाइदा हुने विकल्पहरू रोज्नुपर्छ भने लागतभन्दा कम फाइदा हुने विकल्पहरू नकारिनुपर्छ यो असल निर्णयको सिद्धान्त व्यक्ति व्यवसाय सरकारी पदाधिकारी तथा समग्र समाजलाई नै लागु हुन्छ सबैजसो रोजाइहरू नै सीमान्तमा गरिन्छन् यसको अर्थ सबैजसो रोजाइहरू हालको अवस्थामा केही थप गर्ने वा घटाउने भन्ने हुन्छ वार पार भन्ने किसिमका हुँदैनन् यहाँ अतिरिक्त भन्ने शब्दको सट्टा सीमान्तको प्रयोग भएको छ हाम्रो प्रश्न हुनुपर्छ एउटा अतिरिक्त एकाइ उत्पादन गर्न वा खरिद गर्नका लागि सीमान्त वा अतिरिक्त लागत कति लाग्छ सीमान्त निर्णयहरूमा ठुला वा साना दुवै खाले परिवर्तनहरू हुन सक्छन् एउटा अतिरिक्त एकाइ भनेको एउटा नयाँ कमीज एउटा नयाँ घर एउटा नयाँ कारखाना वा विद्यालय वा कलेजका विद्यार्थीहरूले विभिन्न गतिविधिहरू मध्येबाट रोज्ने समयको एकाइसमेत पर्न सक्छ यी सबै निर्णयहरू सीमान्त हुन् किनभने यी निर्णयहरूमा अतिरिक्त लागत तथा लाभको कुरा आउँछ खाना खाने कि लुगा लगाउने भन्ने धेरैजसो वार कि पारको निर्णय मान्छेले गर्दैनन् बरु उनीहरूले सीमान्त लागत अलिकति कम लुगा वा अरू केहीसँग सीमान्त लाभ अलिकति धेरै खानेकुरालाई तुलना गर्छन् निर्णय गर्दा मान्छेले खानेकुराको खाने कुल मूल्य र लुगा लगाउनुको कुल मूल्य तुलना गर्दैनन् बरु तिनीहरूको सीमान्त मूल्यलाई तुलना गर्छन् त्यसै हामी त्यस्ता विकल्पहरू मात्र रोज्छौँ जसको सीमान्त लाभ सीमान्त लागतभन्दा बढी हुन्छ त्यसै गरी नयाँ कारखाना निर्माण गर्ने बारेमा सोचिरहेको व्यवसायीले पनि उक्त कारखानाको सीमान्त लाभ अतिरिक्त आम्दानी त्यसको सीमान्त लागत नयाँ कारखाना निर्माणको लागतभन्दा बढी छ कि छैन भनेर विचार गर्छ सीमान्त लाभ सीमान्त लागतभन्दा बढी भएन भने उक्त नयाँ कारखाना नमनाउँदा नै व्यवसायीलाई फाइदा हुन्छ प्रभावकारी राजनैतिक कदमको लागि पनि सीमान्त निर्णय प्रक्रिया आवश्यक पर्दछ प्रदूषण नियन्त्रणलाई हेरौँ मान्छेलाई कतिको प्रदूषण गर्न दिनुहुन्छ भनेर सोध्यौँ भने धेरैले भन्छन् अलिकति पनि दिनु हुँदैन अर्थात् हामीले प्रदूषणलाई सुन्यमा झार्नुपर्छ मतपेटिकामा उनीहरूले त्यसरी मतदान गर्न सक्छन् तर सीमान्त सोचाइले के देखाउँछ भने त्यसो गर्नु अत्यन्तै फजुल हुनसक्छ अन्तत प्रदूषण भएको अवस्था छ भने मानौँ हामीले राम्रोसँग सासै फेर्न सकिरहेका छैनौँ भने त्यस बेलामा प्रदूषण घटाउँदाको सीमान्त लाभ प्रदूषण घटाउन लाग्ने सीमान्त लागतभन्दा धेरै हुने सम्भावना हुन्छ तर जब प्रदूषण घट्दै जान्छ त्यसको सीमान्त लाभ पनि घट्दै जान्छ अर्थात् वायुमा हुने थप सुधारले खासै महत्त्व राख्दैन यहाँ वायुमा हुने थप सुधार महत्त्वपूर्ण हुँदै नभएको भने होइन जस्तै अझै सुधार भएमा हामीले टाढाका पाहाड हिमालहरू अझै स्पष्टसँग देख्न सक्छौँ होला तर यो सुधार पहिले हाम्रो फोक्सो बचाउन गरिएको कार्य जतिको महत्त्वपूर्ण भने हुँदैन सम्पूर्ण प्रदूषण निर्मूल पार्नुभन्दा अघि नै एउटा यस्तो बिन्दु आउँछ जहाँ प्रदूषण अझै घटाउनुको सीमान्त लाभ शून्य हुन जान्छ प्रदूषण घट्दै जाँदा सीमान्त लाभ पनि घट्दै गइरहेको हुन्छ भने सीमान्त लागत बढिरहेको हुन्छ र सम्पूर्ण प्रदूषण निर्मूल हुनुभन्दा पहिले नै उक्त लागत धेरै माथि गइसकेको हुन्छ सीमान्त लागत भनेको अन्य ती सबै कुराहरूको मूल्य हो जुन प्रदूषणलाई अलिकति बढी घटाउनको लागि हामीले त्याग गर्नुपर्ने हुन्छ जब थप स्वच्छ वातावरणको सीमान्त लागत त्यसको सीमान्त लाभभन्दा बढी हुन जान्छ तब त्यसभन्दा बढी प्रदूषण घटाउन खोज्नु अर्थहीन हुन्छ प्रदूषणकै उदाहरणलाई थप प्रष्ट पारौँ मानु हामीलाई थाहा छ कि प्रदूषणले 10 करोड रुपियाँ बराबरको क्षति पुर्याइरहेको छ र त्यसलाई न्यूनीकरण गर्नका लागि केवल 10 लाख रुपियाँ खर्च भइरहेको छ यति जानकारीको आधारमा भन्दा प्रदूषणलाई घटाउनको लागि हामीले अलिक कम प्रयास गरिरहेका छौँ कि अलि धेरै अधिकांश मानिसहरूले अति थोरै भन्ने जवाफ दिनुहुन्छ यो सही हुन पनि सक्छ तर उपलब्ध जानकारी मात्रको आधारमा भने यकिन भन्न सकिने अवस्था छैन दस करोड रुपियाँ भनेको कुल क्षति हो र दस लाख भनेको सरसफाइको कुल खर्च अर्को कदम के चल्ने भनेर सुविचारित निर्णय गर्नका लागि हामीलाई सरसफाइको सीमान्त लागत र सीमान्त लाभ सम्बन्धित जानकारी आवश्यक पर्दछ यदि हामीले प्रदूषण नियन्त्रणका लागि अर्को एक लाख खर्च गर्दा क्षति एक लाखभन्दा बढी कमले हुन्छ भने हामीले थप खर्च गर्नुपर्छ तर यदि प्रदूषण नियन्त्रणको लागि अर्को एक लाख खर्च गर्दा क्षति दस हजारले मात्र कम हुन्छ भने थप प्रदूषण नियन्त्रण गर्न खोज्नु फजुल खर्च मात्र हुन्छ मान्छेले कुनै प्रक्रिया दिदा वा मतदान गर्दा प्राय सीमान्तताको तात्पर्यलाई उपेक्षा गर्ने भए पनि व्यक्तिगत कार्यमा भने बिरलै त्यसो गर्दछन् उदाहरणको लागि खानेकुरा र मनोरञ्जनलाई हेरौँ यसो हेर्दा खानेकुरा मनोरञ्जनभन्दा धेरै नै महत्त्वपूर्ण हो किनभने यो नभई मानिसहरू बाँच्न सक्दैनन् मानिसहरू गरिब हुन् या विपन्न देशका बासिन्दा हुन् उनीहरूले आफ्नो आम्दानीको अधिकांश हिस्सा पोषणवर्धक खानेकुरामा खर्च गर्ने गर्दछन् उनीहरूले मनोरञ्जनका लागि कम पैसा खर्च गर्छन् जब मानिसहरू धनी हुँदै जान्छन् तब खानेकुरा प्राप्त अवसर लागत गर्दै जान्छ जीवन धान्नका लागि खानेकुरा अत्यावश्यक नै रहिरहन्छ तर आम्दानीको अधिकांश हिस्सा खानेकुरामा खर्च गरिरहनु पर्दैन सम्पन्नताको स्तरमा मानिसहरूले सीमान्तमा निर्णय गर्दा अर्थात् अर्को एक रुपियाँ कसरी खर्च गर्ने भन्ने निर्णय गर्दा खानेकुराको महत्त्व मनोरञ्जनको भन्दा कम पाउँछन् त्यसैले हामीले देख्छौँ मान्छे सम्पन्न हुँदै जाँदा उनीहरूले आफ्नो आम्दानीको सानो हिस्सा खानेकुरामा र ठुलो हिस्सा घुमघाम र चलचित्र जस्ता मनोरञ्जनात्मक गतिविधिमा खर्च गर्ने गरेका हुन्छन् सीमान्तको अवधारणाले के स्पष्ट पार्छ भने निर्णय प्रक्रियामा सान्दर्भिक हुने भनेको सीमान्त लागत र लाभ हुन। यदि हामी आफूसँग भएका स्रोतहरूबाट उच्चतम फाइदा लिन चाहन्छौँ भने हामीले सीमान्त लागत सरह वा सोभन्दा बढी सीमान्त लाभ भएका कार्यहरू मात्र गर्नुपर्छ त्यसो मात्र व्यक्तिहरू र राष्ट्रहरू थप सम्पन्न हुँदै जान्छन्